अर्पण टाइम चेकको सातपात सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर बोलिटिल्ली ट्राभी एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड अपरान्नको चोक चितवन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 स्त्री तथा पशुगेवा साथै भिडियो एक्सरे एक्सरेजी घण्टा एम्बुलेन्स सेवा आकस् फार्मेसी एवं जोर्नी प्रत्यारोपण डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने जम सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङो भएको बाथ युरिक्क एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्स जानकारी टाड़ी एवं छपन्न पांच साठी तीन सालीस एम्बुलेन्स अंठानब्बे चार पचपन चौसठी दुई से बाईस मनोरंजन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 नमस्कार के नेपाली कंग्रेसका सभापति सुशील कोइरेलाले संविधानसभा चुनावको विरोधमा आन्दोलन गर्दै आएका दलहरूलाई सहमतिमा ल्याउन अधिकतम प्रयास भइरहेको बताउनु भएको छ नेपाल विद्यार्थी सङ्घको मध्यम पश्चिम क्षेत्र स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेपालगंज पुग्नुभएका सभापति कोइडाले कार्यकर्ताहरूसँगको भेटमा सबै का दल निर्वाचनमा सहभागी भए मात्रै सार्थक निर्वाचन हुने बताउनुभयो नेकपा माओवादी लगायतका दलहरूसँग वार्ताको लागि प्रयास भइरहेको बताउँदै वहाँले सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो कोइरालाले निर्वाचन नै लोकतन्त्रको आधार भएकाले मङ्सुर चार गते हुने संविधानसभा चुनावलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो यस्तै सभापति कोइराला राप्तीका बाढी पीडितलाई भेट्न राप्ती पारि पुग्नु भएको छ होलियाको चौफेली र टेपरीका बाढी पीडितहरूलाई भेट्न सभापति कोइराला त्यहाँ पुग्नु भएको हो यसैबीच नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले संविधानसभाको निर्वाचन भए मात्रै जनताको मानवाधिकार सुरक्षित हुनेमा जोड दिनुभएको छ राजधानीमा आयोजित कार्यक्रममा नेता देवालले विभिन्न वाहनामा चुनावको मृत्यु सार्ने षड्यन्त्र भए जनताको मानवाधिकार हनन हुने बताउनु भयो कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता नारायण श्रेष्ठले नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन निर्वाचनै सही विकल्प भएको बताउनु एकीकृत एक नेकपा माओवादीका नेता दिननाथ शर्माले दुई दल निर्वाचनमा नआउँदैमा चुनाव हुँदैन भन्नु भ्रम मात्र भएको बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ पर्साले वीरगंजमा गरेको पत्रकार सम्मेलनमा नेता शर्माले तोकिएको समय मंग्सिरचारमा जसरी पनि निर्वाचन भइ छाड्ने दावी गर्नुभयो देशमा विद्यमान संक्रमणकालको अन्त्य गर्ने एकमात्र विकल्प निर्वाचन भएकोले मंगुरचारमा निर्वाचन गर्ने पर्ने उहाँको भनाई थियो उहाँले देशको निकासको लागि पनि निर्वाचनको विपक्षमा रहेका दलहरू निर्वाचनमा आउन आग्रह गर्नुभयो पटक पटक को आग्रह मोहन वैद्य नेतृत्व को मोर्चा ने स्वीकार कर दुख व्यक्त कर पार्टी ने निर्वाचन को वातावरण तैयार एक महीने अभियान आज बाानकारी दी शर्मा अभियानक क्रम में पार्टी को जिम्मेवारी बोकर पर्स में आयोजित राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला दलले ल्याएको गणतन्त्रको जग नै कमजोर रहेको बताउनुभएको सरवतर्न भएको कार्यक्रममा थापाले पूर्व राजा मन्दिर जाँदैमा हल्ले नै गणतन्त्रको जग बलियो नभएको टिप्पणी गर्नुभयो अहिलेको गणतन्त्रको जग नै कमजोर रहेछ थापाले भन्नुभयो पूर्व राजा मन्दिर जाँदैमा हल्लिन थाल्यो उहाँले कमजोर धरातलमा गणतन्त्र थोपरिएको समेत बताउनु भयो थापाले पूर्व राजालाई राहत बाँड्न जान नदिनु जा गलत भएको बताउनु भयो अर्को प्रसङ्गमा थापाले राष्ट्रवादीसम्मसँग सहकार्य गर्ने नेकपा माओवादी दक्ष मोहन वैद्यको भनाइ सकारात्मक भएको भन्दै यसमा अरू दलहरूलाई पनि सहभागी हुन आग्रह गर्नुभयो एकीकृत नेकपा माओवादीले आजदेखि चितवनमा एक महिने चुनावी अभियान शुरू गरेको छ गएको साता सम्पन्न विस्तारित बैठकले गरेको निर्णय अनुसार जनताको बीचमा जाने अभियानको आजबाट देशभर शुरू भएको चुनावी अभियानसँगै चितवनमा पनि एक महिने चुनावी अभियान शुरू भएको हो चितवनको पाँचवटै क्षेत्रमा आज छुट्टा छुट्टी कार्यक्रम गरी चुनावी अभियान शुरू भएको ए माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक घनश्याम पौड़ेल अविनाशले जानकारी दिनुभयो देशका सबै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं पार्टीका संरक्षक नरबहादुर र कर्मचारीको श्रद्धाञ्जली सभा गरेर अभियान थालिएको छ भने काठमाडौँमा भने राष्ट्रिय नाचघरमा दिउँसो कर्मचारीको श्रद्धाञ्जली सभा आयोजना गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो पाकिस्तानको एक बन्दी गृहमा तालिबान विद्रोहीले गरेको आक्रमणमा पाँच सुरक्षा सहित छ जनाको मृत्यु भएको छ घटनामा अन्य नौजना घाइते भएका छन् उत्तर जिल्ला डेरा इस्लाइल खानेस्थित बन्दी गृहमा आन्दोलनकारीले आक्रमण गरेको सुरक्षा अधिकारीहरूले बताएका छन् तालिबानका प्रवक्ताले आक्रमणको जिम्मेवारी लिएका छन् उनले आक्रमणपछि दुई सय कैदीलाई भगाएको दावी गरे पनि पुष्टि हुन सकेको छैन केही घण्टासम्म चलेको लडाईपछि सुरक्षाकर्मीहरूले पुनः बन्दी गृहलाई आफ्नो नियन्त्रणमा लिन सफल भयो र आगामी भदौ सोह्र गतिबाट आठौं साप च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ आज सार्वजनिक ड्रमा नेपाल डिफेन्डिङ च्याम्पियन भारत सहितको समूहमा परेको हो समूह एमा नेपाल र भारतसँगै बंगलादेश र पाकिस्तान छन् भने समूह बीमा उपविजेता अफगानिस्तानसँग मालदिप्स श्रीलङ्का र भूटान रहेका छन् भारत सर्वाधिक पाँच पटकको विजेता हो भने मालदिप्स र बंगलादेश एक एक पटक उपाधि जितेका छन् नेपालले आफ्नो पहिलो खेल भदौ सत्र गते पाकिस्तानसँग खेल्नेछ दोस्रो खेल भारतसँग अठार गते खेल्नेछ भने समूह चरणको माथि जान सकेको छैन गत वर्ष भारतमा भएको सातौं संस्करणमा नेपाल अन्तिम चारसम्म पुगेको थियो उन्नाइस सय पनि नेपाल सेमी पुगेको थियो नेपाली साप च्याम्पियनसिप आयोजना गर्न लागेको यो पहिलो पटक हो नेपालले दुई सालमा भएको पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरेको थियो हौसना चार बजे कर्पण खबर मौसम सको मिधा नमस्कार